नमस्कार लागि सधैँका लागि रेडियो पाँच मेगा सँगै इन्टरनेट लाइनमा डब्लु डब्लु डट रेडियोबाट पनि संसारभर एकै साध सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सम्झना अब नेपाली कङ्ग्रेस केन्द्रीय सदस्य अर्सु नरसिंह केसीले निर्वाचनलाई शान्तिपूर्ण र प्रभावकारी बनाउन कडा र नियन्त्रण आचार संहिता आवश्यक रहेको बताउनु भएको छ प्रेस युनियन चितवनले हिजो भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले सो कुरा बताउनु भएको हो नेता केसीले निर्वाचन आयोगले प्रस्ताव गरेको आचार संहिता लागू हुनुपर्ने जिकिर गर्नुभयो नेता केसीले निर्वाचनको वातावरण सरल बनाउन नेपाली कङ्ग्रेस जस्तो सुकै नचकतापनाउन पनि तयार छ भन्नुभयो गैंडाकोटको विजय चौकमा मिनी बस पल्टदा हिजो दसजना घाइते भएका छन् बस तीव्र गतिको कारण पल्टेको हुन सक्ने प्रहरी जनाएको छ नारायणगढ़बाट डण्डातर्फ गइरहेको ना दुई ख छ पाँच तीन दुई नम्बरको मिनी बस दुर्घटनामा परेको हो बस र चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरीकालाई गैंडाकोटले जनाएको छ एकीकृत माओवादीको भातृ संगठन अखिल नेपाल किसान महासंघ क्रान्तिकारीले चितवनको पटिहानी गाविस तिन स्थित एक व्यवसायीको जग्गा कब्जा गरेको छ काठमाडौँका व्यवसाय कुमारदास श्रेष्ठको नाममा रहेको अठार बिघा चारकटा पन्ध्र धुर जग्गा संगठनमा बद्ध कार्यकर्ताले झण्डा गाडेर आज बिहान कब्जा गरेका हुन् दुई सालमा फरानी गरेर दलितहरू बस्दै आएको रूपमा रहेको जग्गा श्रेष्ठले गरीब तथा दलितलाई झुक्याएर जबरजस्ती आफ्नो नाममा दर्ता गरेको अखिल नेपाल किसान जिल्लाध्यक्षेग्मीले आरोप लगाउनुभयो दुई हजार उनासाठी सालमा समेत झन्डा गाडेर जग्गा कब्जा गरे पनि जग्गा धनी श्रेष्ठ सम्पर्कमा नआएको र अहिले त्यहाँ रहेका दलितहरूलाई हटाएर जग्गाको खरिद बिक्री गर्न खोजिएपछि बिक्री रोक्न जग्गा कब्जा गरेको रेग्मीको भनाइ छ श्रेष्ठले चौबिस बेगा जग्गा मध्ये छ बेघा जग्गा पहिला बिक्री गरेका थिए कब्जा गरेको जग्गा फिर्ता नगरनेर गरिब व्यक्तिहरूलाई दिलाउने महासङ्घले बताएको छ खानेपानी महसुल वृद्धि सम्बन्धी हिजो गर्ने भनेको सार्वजनिक सुनवाई कार्यक्रम स्थगित भएको छ सर्वसाधारणको हित विपरीत गरेको शुल्क वृद्धि मान्य नहुने भन्दै विरोध जनाएपछि नगर स्तरीय टोल विकास समन्वय समितिले विरोध जनाएपछि कार्यक्रम स्थगित भएको हो शुल्क वृद्धिको निर्णयको निर्णयको नेकपा माओवादी नेकपा एमाले समेत विरोध जनाएका छन् भरतपुर खानेपानी व्यवस्थापन बोर्डले पचास रुपियाँ न्यूनतम शुल्क रहेको खानेपानी महसुलमा एक सय दस रुपियाँ न्यूनतम शुल्क बनाउने गृह सुरु गरेको थियो बढ्दो रगतको मागसँगै चितवनमा रगतको अभाव हुन नदिने उद्देश्यको साथ नारायणी मोटर्सले हिजो नारायणगढ़मा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ नेपाल अटोमेकानिक ट्रेड युनियन जिल्ला समिति चितवनका अध्यक्ष रविन्द्र साकेको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा बजाज तुरुम बाल गोपाल चुकी र दासीराम ढकाल संयुक्त रूपमा रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए बजाजको मोटरसाइकलको चितवनको आधिकारिक विक्रेता समेत रहेको मोटर्सको रक्तदान कार्यक्रममा दुईजना महिला तर जनाले रक्तदान गरेको नारायणी मोटर्सका प्रबन्ध निर्देशक बाल गोपाल चुकेले जानकारी दिनुभयो अब प्रश्न छ एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्राईले उपाध्यक्ष पद्यागको घोषणा गरेको प्रति त पाइकिए भन्नुहुन्छ ए तालमेल नमिलेपछि यस्तै त हो बी हतारको निर्णय फुर्सदको पछुतो होला र सही समस्या झन बल्झाउने काम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 हौसार्पण सबका सधैं का, का रेडियो अर्पण संगे ईंटरनेट लाइन में डब्ल्यू डब्लू डब्ल्यू डॉट रेडियो अर्पणअर्कम बाटी संसार भर के सात बजे स्थानीय समाचार नमस्कार।